तपाईँलाई कार्यक्रम परिवर्तनका आवाजमा हार्दिक स्वागत छ कार्यक्रम परिवर्तनका आवाज लिएर एकैसाथ उपस्थित भइसकेका छौँ प्राविधिक मित्र निराजन भगालेसँगै आवाजबाट म विशाल विकल्प कार्यक्रम परिवर्तन का आवाज सामुदायिक रेडियो गलखुटे एफ एम एक सौ दुई थो प्रचार मेगाहज बात्येक साता को शुक्रवार बेलुका छत्तीस बजे पुनः प्रसारण शनिवार बेलुका पचतीस बजे होने गद गलकोट नगरपालिकासँगको सहकार्यमा उत्पादित कार्यक्रम परिवर्तनका आवाज एफएम व्याडमा एक सय दुई थो प्रो चार मेगार्टसँगै इन्टरनेट र अनलाइनमा डब्लुडब्लुडब्लु डट गलकोट एफएम डट र मोबाइल एप गलकोट एफएम मार्फत एकैसाथ प्रसारण हुने गर्दछ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 गला चल्यो गला चल्यो मान्छे चलेन तिम्रो घरमा मेरी छोरी भन्छे चलेन तिम्रो घरमा मेरी छोरी भन्छे चले पानी सिलाएको लुगा चल्यो मान्छे चलेन तिम्रो घरमा मेरी छोरी मान्छे चलेन साङ्गीतिक आवाज प्रस्तुत गरिसकेपछि कार्यक्रममा अबको प्रस्तुति परिवर्तन सम्वाद रहेको छ परिवर्तन सम्वादमा रहेर हामीले एकजना अतिथिसँगको कुराकानी प्रस्तुत गर्ने गर्दछौँ आज हामीले परिवर्तन सम्वादमा रहेर स्थायी घर गलकुट नगरपालिका वार्ड नम्बर आठमा भई हाल भने गलकुट नगरपालिका वार्ड नम्बर तिनमा फर्निचर व्यवसाय सञ्चालन गर्दै आउनुभएका लोकेन्द्र सुनारसँग कुराकानी गर्ने चमर्को गरेका छौँ विशेष गरी उहाँसँग रहेर आज हामीले उहाँले सञ्चालन गर्दै आएको फर्निचर व्यवसाय सँगै आफू गाउँ घरमा हुँदै गर्दाको व्यवसायको बारेमा पनि कुराकानी गर्नेछौ अब लागर्फ लोकेन्द्रजी तपाईँलाई कार्यक्रममा स्वागत छ हजुर धन्यवाद आरामै हुनुहुन्छ हजुर के गर्दै हुनुहुन्छ आजभोलि आजभोलि फर्निचर व्यवसाय व्यवसाय मेरो हाल जन्मे ठाउँदै भन्नुपर्दा मेरो मेरो यो हटिया गाविस यो माथि चाहिँ माम्ले भन्नेमा हो पहिला म जन्मे ठाउँ हजुर त्यस पछाडि त्यहाँबाट छोडेर हामी गाउँमा जेमिरी हन्डीमा गइयो अनि बसीबास त्यहाँ पनि धेरै वर्ष बसोबास गरियो अनि गएर अहिले हटिया अथवा हटिया के वार्ड नंबर तीन में बसवास कर फर्नीचर खोली बस को आपको गाँव छोड़कर बजार आने को कारण बजार तो अब गाँव में व्यावसायिक रोजगार कई बी खास थे डोका बंदा भी लह लह कर जेलिखे गाँव में अटिया बजार में झरेदी फर्नीचर खोले राम बस छोरा छोरी पढ़ाइए गांव में बसाई धे समस्या के समस्या भोग्भ गांव में बस्ता गाउँमा त अब त्यस्तै हो भने गाउँमा अब समस्या भनेको त अलिकति चाहिँ पैसाको कमी गाउँमा रोजगार नपाइने गर्दाखेरि अहिले बजार झरियो बजार झरेपछि अहिले ठिकै छोराछोरी पनि त्यहीँबाटै पढाइयो त्यत्रो बाह्र छोराछोरीले पनि बाह्रसम्म पढाए अहिले फन्सार व्यवसायले घडेरी पनि लिएँ फन्टार व्यवसायमा अहिले लगभग लगभग राम्रै राम्रै हुँदै आएछ छोराछोरी पनि त्यहीँबाटै पढेरै उत्पादन भए तपाईँले आफ्नो गाउँ भनौँ अथवा आफू जन्मेको ठाउँलाई चाहिँ छोडेको कति समय भयो गलकोटमा आएको कति समय भयो हजुर म गोलकोट आएको अहिले आए नौ वर्ष पुगेँ हेर्नुहोस् सुरुमा चाहिँ गलकोटमा आउँदै गर्दा के गर्नुहुन्थ्यो हजुरले मैले गोलकोटमा आउँदै गर्दा मैले पहिला सुरुमा यहाँ यहाँ एउटा पारे चाहिँ यो घत्तेकिता हुनुहुन्छ उहाँका चाहिँ मैले ठेक्का लिएको ठेक्का लिएर चाहिँ लानु त्यो फर्निचर सम्बन्धी चाहिँ अब झ्यालडोकहरू अथवा तिनी बनाइदिएँ हजुर त्यस पछाडि मैले यहाँ माथितिर चाहिँ यो के अरे मुकेश फेन्सीको त्यहाँ पछाडि मुकेश फेन्सीको चाहिँ त्यहाँ घरकै ठेक्का लिएर मैले चाहिँ अब पल्ला चौकसको काम हो गरेर गरेर सिद्धै थिएँ त्यहाँ त्यहाँ पछाडि अब यतैतिर रोजगार पाइँदो रहेछ भनेर मैले चाहिँ गाउँ छोडेर यता झरेर फर्निचर खोलेको हजुर गाउँमा बस्दाखेरि चाहिँ आफ्नो परिवारलाई पाल्न पनि धाउधाउ हुने गर्दथ्यो हजुरलाई गाउँमा चाहिँ धौधौवै भयो हेर्नुहोस् रोजगार शिक्षाको कारणले धाउधौवै थियो हेर्नुहोस् गाउँमा हेर्नुहोस् हजुर यो गलकुटमा चाहिँ तपाईँ आइसके पछाडि चाहिँ फर्निचर व्यवसाय सुरु गर्नुभन्दा पहिला चाहिँ यहीँ पनि धेरै काम गर्नुभयो हजुरले मैले हजुर यहीँ पनि लोकल कामहरू धेरै गरेँ हजुर त्यस पछाडि फर्निचर खोलेर अब काम गरेको पनि त्यसरी राम्रै छ अहिलेसम्म गरिएकै छ हजुर अब मिस्त्री पनि मेन मिस्त्री मै नै हो हजुर दुई तिनजनालाई अहिले रोजगार दिएको राम्रै चले हेर्नु हजुर अहिले चाहिँ हजुरकोमा रोजगारी पाउने व्यक्तिहरू पनि दुई तिनजना हुनुहुन्छ हजुर दुई तिनजना रोजगारी छु हुनुहुन्छ काम गराएकै छु हेर्नु विशेष गरेर यो फर्निचर व्यवसाय गाउँघरमा बसेर सञ्चालन गर्दा चाहिँ असम्भव भएर हो कि अथवा के कारणले गर्दा चाहिँ हजुरले बजार क्षेत्र नै हेर्नुभयो होइन यस्तो गाउँमा हेर्नुहोस् मलाई चाहिँ के भयो भनेपछि अलिकति चाहिँ अब गाउँमा गरेर पनि रोजगार नपाइने हेर्नुहोस् थोरै टिपुवा काम गरो एक दुई दिन गरौँ खानापिना मात्र ठिकै हुन्छ आफ्नो व्यापार चलाउन सकिन्न त्यही भएर अलिकति त्यसको कारणले म चाहिँ बजार छिरेपछि आम्दानी हुन्छ कि भनेर बजार छिरेको अहिले राम्रै छ हजुर तपाईँको फर्निचरमा चाहिँ के के सामग्रीहरू निर्माण गर्ने गर्नुहुन्छ हजुरहरूले मेरै हातको कलाले अहिले चाहिँ फर्निचरमा पलाङ बनाउँछु दराज बनाउँछु अनि त्यहाँ टेबलहरू भए कुर्ची भए मैले गर्ने कामलाई अब खापा चौसको गर्छु चौकुस पल्ला यिनी कामहरू बनाउँछु किचन डेकोरेसन गर्छु यिनी कलाहरू बनाउँछु हेर्नुहोस् हजुर विशेष गरी तपाईँले यो सिकेको सिप चाहिँ कहाँ गएर सिक्नुभएको अथवा हजुरको बुबाहरूले सिकाउनु भएको अथवा कसरी सिक्नुभयो हजुरले पहिल्यै पहिला त मैले यसरी सिकेँ हेर्नुहोस् अब यो गाउँमा छँदाखेरि मैले एउटा चाहिँ यहाँ चालटुला हुनुहुन्छ एउटा चाहिँ ढाल्डी मेरो भान्जा हुनुहुन्छ उहाँसँग गएर म महिनाले तिन महिना बसेँ काम चाहिँ जम्मा एक महिना गरेँ हेर्नुहोस् एक महिनामा मलाई अहिले आत्मैदेखि आउँथ्यो क्या धेरै सिपहरू आत्मैदेखि आउँछ हेर्नुहोस् हजुर त्यति हो मैले काम गरेको नभए आफ्नै भित्रको कलाबाटै मैले सिकेको हेर्नुहोस् कति समय लाग्यो हजुरलाई त्यो सिप सिक्नको लागि सिप त मैले लगभग लग लगभग लग लग एक वर्ष लगाएँ हेर्नुहोस् एक वर्ष त्यति लामो समय लाग्ने गर्दछ एकै वर्षमा सिकेँ हेर्नुहोस् हजुर कुनै पनि एउटा सामान्य व्यक्तिले हजुरले जस्तै गरेको यो मैले पनि यो काम गर्छु मैले पनि काम सिक्छु भनेर त्यही काममा अगाडि बग्नुभयो लाग्नुभयो भने चाहिँ कति समय लाग्ने गर्दछ हजुरको विचारमा मलाई यसो मैले त काम सिप भनेको त हेर्नुहोस् आत्महती मसँग कला त धेरै छन् हेर्नुहोस् मैले पहिला चोयाको कलामा पनि एक नम्बरमै हजुरको चाहिँ लगभग बाग्लुङमै जितेको हेर्नुहोस् मैले अरूले भन्दा दुई तिन गुणा ढगल क्या अरूले एक दिनमा चाहिँ अब तिनवटा डका बन्छन् अनि मैले नौवटा डको भनेर देखाउनु हेर्नुहोस् एकै दिन एकै दिनमा त्यसमा पनि धेरै अगाडि थिएँ हजुर फर्निचरमा पनि मेरो आत्महती सिप भन्ने कुरो त आत्माबाट पढै छैन सिपलाई धेरै छ हेर्नुहोस् हजुर मैले धेरै हातमा मेरो चाहिँ दिमागबाटै आउँछ क्या हेर्नुहोस् अटोमेटिक आउँछ सिप हेर्नुहोस् तपाईँले जस्तै सिकेको सिप चाहिँ कुनै सामान्य व्यक्तिले मैले पनि सिक्छु भनेर अगाडि बढेँ भने चाहिँ कति समय लाग्ला भन्ने लाग्छ हजुरलाई उसलाई अलिक गाह्रो हुन्छ हेर्नुहोस् मलाई जस्तै कि त्यो छिटो छिटो सिपहरू अलि आउन गाह्रै हुन्छ तर ढिलो ढिलो मैले वर्षदेखि लगाएँ भनेपछि दुई वर्ष लगभग लगभग मिनिमम वर्ष लाउँछु हेर्नुहोस् हजुर सिक्नको लागि पर्फेक्ट हुनको लागि मै पर्फेक्ट हुनलाई यो गलकोटमा तपाईँ आइसके पछाडि चाहिँ हजुरले <laughs> यो फर्निचर व्यवसाय नै मैले सञ्चालन गर्छु भनेर अगाडि बढ्नुको भनौँ अथवा सोच्नुको कारण चाहिँ के हो अन्य व्यवसायहरू पनि गर्न सकिन्थ्यो सकिन्थ्यो खोइ पहिला चाहिँ अब अलिकति चाहिँ यहाँ मैले आएर फर्निचारतिरै अब पहिला लोकल काम पनि गरेँ हजुर लोकल काम गर्दै जाँदाखेरि अब चाहिँ यो यसबाट अलिकति चाहिँ फाइदा रहेछ यसैमा रहेछ अलिकति चाहिँ पैसा भनेर चाहिँ मैले त्यतैतिर ध्यान दिएर कामतिर लाएँ सिपमा खासै म लाइदिँछ हजुर म त्यतै लाएँ त्यतै लाएपछि अहिले पुगेकै छ राम्रै भयो हजुर आफ्नो हातमा पनि धेरै सिप त्यसको कारणले गर्दा पनि हजुरले फर्निचर व्यवसाय नै सञ्चालन गर्छु भन्ने लाग्यो हजुर तपाईँले यो सञ्चालन गरेको व्यवसायमा चाहिँ पारिवारिक हिसाबले भनौँ कतिको सहयोग सपोर्ट गर्ने गर्नुहुन्छ परिवारको तर्फबाट परिवार राम्रै छोराछोरीले पनि सिकिसकेन अहिले हजुर जेटी छोराले पनि यही फर्निचरमै काम गर्छ अहिले अलिअलि सिकेछ गर्छ सिप त सिकिसकेन केटा उयो अलिअलि सपोर्ट त गर्छन् अलि विशेष गरेर यो फर्निचर व्यवसायमा चाहिँ के कस्ता समस्याहरू आउने गर्दछन् भनेको त हेर्नुहोस् अब समस्यालाई समस्या त अब के आउँछन् है गर्न गरिन्छ कि आफै गरिन्छ हेर्नुहोस् अब तैपनि काम गर्दै गर्दा चाहिँ एक न एक समस्या त आएकै हुन्छ हजुरको विचारमा चाहिँ के लाग्छ चा। मेरै विचारमा हजुर समस्या त के हेर्नुहोस् अब गर्दै यो त नि अब यसमा गाह्रो त गाह्रै छ चलाउने हेर्नुहोस् अब रोजगार गर्नेलाई तिन तिनजना छन् तिनलाई पनि रोजगार दिनै पऱ्यो तल महिनेमारी दिनै पऱ्यो अनि गएर हाम्रो पनि अब यसमा नि अलिकति पैसाहरू बढी मात्रामा फँसे नि त्यस्तो हुन्छ नि समस्या त छ नि हेर्नुहोस् हजुर समस्या त धेरै नै छन् भनौँ न हात हतियार चलाउँदै गर्दा पनि अब चुटपटक लाग्ने हो कि भन्ने समस्याहरू पनि धेरै नै हुने गर्दछ हजुर तिनी पनि चोटपटक लाग्ने समस्या पनि धेरै छन् हजुरले सिक्दै गर्दा चाहिँ चोटपटक लाग्यो कि लागेन सुरु सुरुमा चाहिँ हजुर लाग्यो हेर्नुहोस् लाग्यो चोट लाग्यो नि हेर्नुहोस् चोटै लाग्यो हातका अम्लै काटियो बिभिन्सियन भयो हजुर त्यो चुटपटक लाग्दै गर्दा पनि सिक्न छोड्नु भएन हजुर हजुर यो काम चाहिँ मैले गर्ने नै हो भनेर अगाडि बढ्नु भयो पहिलाको पेसा छोडेर यतातिर लाइ यता ला त छोड्नै भएन नि छोड्नै भएन गर्नै पऱ्यो नि हेर्नुहोस् हजुर पहिला पहिला गाउँमा बस्दा चाहिँ हजुरले भनिहाल्नु भयो चोयाको काम गर्दथे भन्नुभयो दिनमा चाहिँ भनौँ न सामान्य हिसाबमा भन्दा पनि आठ नौवटा डोको पनि बुन्ने गर्थेँ भन्नुभयो हजुरले बिहान कति बजीबाट सुरु गर्नुहुन्थ्यो हजुरले म बिहान त म बिहान छ बजीदेखि हजुर छ बजीदेखि मैले बेलुकी छ बजीसम्म काम गर्थेँ अबले तिनवटा बुन्ने क्रममा मैले छ नौवटा डोका बुन्न देखाएँ मान्छे नै चक पर्थेँ हजुर चकित पर्थे हजुर डोको बुन्न चाहिँ हजुरले कहाँबाट सिक्नु भएको आफै सिक्नुभयो अथवा गाउँघरमा कसैले बुढापाकाहरूले सिकाउनु भयो बुढापाकाहरूले सिकाउनु भयो हजुर पहिला चाहिँ हाम्रै गाउँमा हुनुहुन्छ एकजना चाहिँ पुसै हुनुहुन्थ्यो कहाँ जाने यसो बसेर हेर्ने अनि गएर मैले सिकाइदिनुहोस् नभन्ने अनि गएर आफ्नो घरमा आयो त्यहाँबाट फेरि उनले गरेको हेरेर सिक्ने गर्दा गर्दै गर्दा गर्दै मैले पेसै त्यही गरेँ हेर्नुहोस् एउटा डोको बन्न त त्यहाँबाट सिकेँ अरू कला त हेर्दा हेर्दै त्यही अरूको हेर्ने आफूले गर्ने तर सिकाइदिएन भन्ने गर्दा गर्दै पनि मैले पच्चिस तिस आइटम भन्नु थियो चोयाको आइटम धेरै आइटमै गरेँ हेर्नुहोस् के के बनाउनु हुन्थ्यो चोयाभित्र रहेर पनि चोयाभित्र रहेर मैले काम गर्दाखेरि त त्यतिखेर लगभग डोको त सामान्य सबै हेरे नै व्यक्ति उसले गराउँदै पनि आउनु भएको मैले अब चोयाँको सम्बन्धी त पहिला त अब एउटा डाली बुने सुपा बुने अनि गएर अब त्यो डोका पनि धेरै फरक छन् हेर्नुहोस् एउटा मात्र होइन एउटा साना सजाउने डोकादेखि लिएर अनि गएर ठुला चाहिँ अब त्यसै पनि अलिकति राम्रो सजाउने खालको डोका अनि गरेर एकदम मसिन आँसी त अर्को खाले डोका थरी थरी डोकाहरू हुन्थ्यो हेर्नुहोस् चोयाँमा नि डोकामा पनि पाँच छ आइटमको डोका हुन्थ्यो हेर्नुहोस् हजुर कोही डोकाहरू अब छ महिना फाट्ने हुन्थ्यो भनेपछि तिनै डोकालाई मैले दुई वर्ष नफाट्ने गराउँथेँ हेर्नुहोस् हजुर डोकामा अनि गएर चोयामा पनि उसमा पनि अब सोली भए मान्द्रा भए सु भए लगभग बिस पच्चिस आइटम बनाउँथेँ मैले हेर्नु हजुर चोयामा नि त्यो बनाएको सामा सामग्रीहरू चाहिँ बिक्रीको लागि कहाँ लैजानुहुन्थ्यो हजुरले यतै बजारतिरै सप्लाई गरिन्थ्यो हटिया बजारतिर हजुर अनि गएर गाउँ गाउँमा ढुलाइन्थ्यो र सप्लाई गरिन्थ्यो हजुरबाट हेर्नु ल्याउँथ्यो त्यही भएर अलिकति गाह्रो भएर त्यसरी अब गाउँमा बसेपछि यति गाह्रो हुँदो रहेछ भनेर त्यही भएर दुःख अलिकति झेल्नलाई गाह्रो भएर त्यही भएर त्यो व्यवसाय छोडेरै म बजारतिर झर्किनु हजुर गाउँमा चाहिँ धेरै नै सङ्घर्ष गर्नु भन्ने लाग्यो हजुरलाई हजुर दुःख गरियो दुःखको आम्दानी खासै केही भएन हजुर मिहिनेत मात्र बढी हुने तर आमदानी चाहिँ नहुने नहुने हजुर त्यही कारणले बजार झरियो अहिले बजार झरिपछि फन्चार व्यवसायबाट अब नभएर हिँड्नलाई सजिलो अब अपाङ्ग मान्छे हिँड्नको लागि अब अलिकति सजिलै भयो हिँड्नलाई विशेष गरी अपाङ्ग भनिहाल्नु भयो हजुरले के भएको हजुरको चाहिँ म पहिले यता यही माथि चाहिँ म जन्मे ठाउँबाट हजुर म एघार वर्षको उमेरमा अनि भिरबाट एकदम माथि सौ हात तलबाट चाहिँ झरेर तल झरेर हजुर त्यहाँबाट त्यो ठाउँमा अलिकति चाहिँ अब त्यहाँ पल्टियो अनि धेरै बेरसम्म उठाउने मान्छे कोही भएन चक्करै खाइयो सौ मुनि चक्कर खाइयो चक्कर खायो फेरि उठेर अनि हाम्रो मम्मी अलिक परा हुनुहुन्थ्यो अनि त्यहाँ गएर फेरि पनि चक्का खाएछु त्यस पछाडि एक वर्ष पछाडि मेरो चाहिँ आस्ते आस्तै नसामा थिचिएछ आस्ते आस्ते यतिकै अपाङ्गै भयो एक हरै लुलो भयो सुकियो पहिल्यैबाट त्यस्तै भएको उपचारको लागि चाहिँ कहीँ केही गर्नु भएन आइसोरो सबै समस्याको कारणले कहीँ गरे केही गरिएन त्यति बेला चाहिँ आर्थिक अवस्था पनि कमजोर भएको कारणले गर्दा चाहिँ त्यतिकै बस्नु भयो त्यतिकै बसियो अब अहिले अब त के गर्ने एक हिसाबले भन्दा चाहिँ हजुरको भनौँ न अपाङ्ग पनि भनिहाल्नु भयो हजुर आफैले पनि समाजमा चाहिँ भनौँ अथवा कहीँ कतै गाउँघरमा चाहिँ हजुरलाई यही भनौँ न यो अपाङ्ग शब्दको प्रयोग गरेर चाहिँ हजुरलाई कहीँ कतै केही गर्न सक्दैन अथवा यसले चाहिँ केही गर्दैन यस्तै त हो भन्ने चाहिँ कतै केही सुन्नु भयो के सुन्नु भएन हजुरले गाउँबाट त्यस्तो त सुनिएन हजुर कसैले पनि भन्नु भएन तल पार्ने गिराउने किन अन्तखेरि अब म अपाङ्ग भएको नाताले अपाङ्ग भए पनि तर दिमागमा सिप मात्रै कम थिएन नि हेर्नुहोस् त्यही भएर म प्रतिस्पर्धासँगै लड्न सक्थेँ तर मलाई कसैले पनि यसले गर्न सक्दैन भन्ने तल त्यस्तो निचाउने किचाउनु तल पार्यो भने त गर्दैन अहिलेसम्म अब सङ्घर्षै गरियो गाउँ पनि दुःख गरे पनि उहाँ पनि प्रगति गरेकै हो अनि अब बजारमा छरिएर नि अब बजारमा छरिएर प्रतिस्पर्धा अब गर्दै आइ पछिल्लो समय गलकुट बजारमा फर्निचर व्यवसाय सञ्चालन गर्नुभएका धेरै व्यक्तिहरू पनि हुनुहुन्छ तपाईँ हामीलाई थाहा भएकै कुरा पनि हो एक किसिमले भन्दा चाहिँ प्रतिस्पर्धात्मक बजार पनि रहेको छ यहाँ यो प्रतिस्पर्धाको बजारमा चाहिँ हजुरले यो व्यवसाय गर्दै गर्दा चाहिँ के कस्तो अनुभव पाउनुभयो कतिको सजिलो हुँदो रहेछ यो प्रतिस्पर्धात्मक बजारमा व्यवसाय गर्दै गर्दा गाह्रो छ हेर्नुहोस् अहिलेलाई गाह्रो छ पहिलाकोमा खास त्यस्तो प्रतिस्पर्धा थिएन आफ्नै उसले कलले गरिएको थियो काम त्यस्तो अब आफ्नो आफ्नो काम गर्ने गर्थे अहिले बजार व्यवस्था यो प्रतिस्पर्धामा त धेरै गाह्रो छ हेर्नुहोस् अहिले हेर्नुहोस् गाह्रो छ रेट पनि अब अलिकति तलै पारे खसालेर दिनुपर्छ हेर्नु भनेको रेट पार्न सकिन्न त्यो गर्दाखेरि धेरै गाह्रो छ हेर्नु हजुर महँगै उत्ति बढेको छ हजुर तपाईँले भनिहाल्नुभयो मूल्यको कुरा पनि गरिहाल्नुभयो कहिले काहीँ चाहिँ आफूले भनेभन्दा धेरै तल भनौँ अथवा घटाएर दिनु पनि गर्नुपर्दछ भन्नुभयो हजुरले विशेष गरेर यो मूल्य निर्धारण चाहिँ हजुरहरूले कसरी गर्ने गर्नुहुन्छ कुनै चाहिँ फर्निचर व्यवसायमा एउटै सामानको पनि कुनैमा चाहिँ धेरै हुने अनि कुनैमा चाहिँ अलि थोरै हुने पनि गर्दछ यो चाहिँ के कारणले गर्दा कारण त त्यही प्रतिस्पर्धाकै गरे कारणले हेर्नुहोस् हजुर प्रतिस्पर्धाले गर्दाखेरि अब मिलाएरै दिनु पर्यो रेट हेर्नुहोस् रेट तलाउनु मिला नदिने गराएक आउनु नि हेर्नुहोस् गराएर नआए हामीलाई अब व्यापारी आपा चलाउन गाह्रो पर्छ हेर्नुहोस् अब बजारमा बसिछ सबै चिज किन्न पर्छ कसरी चलाउनु ल्याउनु हजुर गर्दाखेरि अब आफ्नो घर रेट अब आफ्नो जेला राखेर नै दिनुपर्ने हुन्छ हेर्नुहोस् हजुर पछिल्लो समय यो गाउँ घरबाट भनौ अथवा कहीँबाट पनि काठ ल्याउनको लागि धेरै गाह्रो पनि पर्ने गर्दछ विशेष गरी फर्निचर व्यवसायमा त काठको काम नै धेरै नै हुने गर्दछ यो काठ सायद तपाईँहरूले कहाँबाट ल्याउने गर्नुहुन्छ कहाँ त लछु अब यता गाउँतिर नै ल्याउँछ मैले लिएर चलाइन्छु हेर्नुहोस् हजुर थोरै थोरै अब धेरै ल्याउनु कुरो भएन हामीले अब अरू धेरै जस्ता हामीले अब अरूले ल्याइदियो काठले चाहिँ काम गरिन्छ हेर्नुहोस् अर्काले ल्याइदिन्छन् त्यही काठले ल्याइदियो काठले काम चलाउने गरिरै थोरै आफूले ल्याउने अरूले भन्दै गर्दा पनि कहाँबाट ल्याउने गर्नुहुन्छ और... ल्याउन त यता रिसमी सिसातिर अलिअलि टुनीको काठहरू चलाउँछौँ ल्याउँछौँ अनि धेरै जस्ता मान्छेहरूले अब उनले काटेर ल यो बनाइदिने सामान भनेर दिन्छन् त्यसरी गरी अहिले धेरै मात्र नत्र चाहिँ सिधै काठ ल्याउनको लागि चाहिँ अलिक गाह्रो पनि पर्ने गर्दछ गाह्रो छ अहिले अलिकति काठ फन्चिराले लिएर चलाउँछ हेर्नुहोस् हजुर फन्चिरा मात्रै किन दर्ता सबै गरे काठ हुन्छ त्यो त्यो अनुसार लगाइन्छ हेर्नुहोस् चलेर काम गरि अरू धेरै जस्ताले अब ल यो सामान बनाइदिए मेरो यति भनेर दिन्छन् त्यसरी काम गरि हेर्नुहोस् हजुर विशेष गरी तपाईँले चाहिँ कुन कुन चाहिँ काठ धेरै प्रयोग गर्ने गर्नुहुन्छ अहिले परेकोमा त धेरै टुनी नै आउँछ हेर्नुहोस् हजुर टुनी नै आउँछ तपाईँ निर्माण गरेका ती सामग्रीहरू चाहिँ विशेष गरेर कुन कुन समयमा बढी बिक्री हुने गर्दछन् बढी त सिजनअनुसारले बिहाको सिजनमा दराजहरू जान्छन् हजुर अनि घर बनाउनुको लागि बढी मात्रामा चौकुसै जान्छन् बढी हजुर पल्लोहरू जान्छन् हजुर यसरी गरी हेर्नु हजुर तब भन न आठ नौ वर्ष भर भू गलकुट में फर्णचर व्यवसाय संचालन करते आक हजूले आठ नौ वर्ष को यो अनुभव में चाहिए तबला पैले धेरे सामग्री बिक्री धेरे बिक्री होने गदे कि अवस्थ बिक्री होने गदेगा हजूला अभी कम बिक्री हे कब यहाँ अ प्रतिस्पर्धा छ धेरै प्रतिस्पर्धाको कारणले पनि अब मान्छे धेरै जस्ता डुल्छन् अब ठाउँ बुझ्छन् बुझ्दाखेरि अब अन्त जाने गर्छन् अहिले कमै छ हेर्नुहोस् फन्सरहरू धेरै छन् व्यवसायिक मान्छेहरू धेरै छन् अब धेरै हुँदाखेरि रेट घटाएर जाँदै हो त्यहीँ आउँछन् त्यो गर्दाखेरि पहिला जस्तो छैन हेर्नु कमै बिग्रिन्छ अहिले हेर्नुहोस् हजुर पहिला चाहिँ धेरै बिक्री गर्नुहुन्थ्यो पहिला धेरै थियो आफ्नो चाहिँ अब बढी फन्चार बाक्ला थिएनन् भनेको मूल्यमा जान्थे अहिले फन्चार पनि धेरै बाक्ला भएर अनि गएर रेट अब आफ्नो ज्याला मात्रै राखेर है त्यसरी कमै बिग्रिन्छ अहिले भोलिको दिनमा चाहिँ तपाईँले आफ्नो यो व्यवसायलाई कसरी अगाडि बढाउने योजना बनाउनु भएको छ अब अगाडि बढाउन त मैले अब अझै पनि यहाँ एउटा दर्ता दर्ता प्रक्रिया मिलाएर ब्याङ्क राखेर अनि गएर छोरालाई एउटा छोरालाई जिम्मा धेरै गरम अगाडि बढाउने सोध्छ यसलाई हजुर हामी यो कार्यक्रमको अन्त्यमा पनि आइपुगेका छौँ अन्त्यमा चाहिँ रेडियो सुनेर बसिरहनुभएका श्रोतालाई के भन्न चाहनुहुन्छ हजुरले रेडियो सुनेर भन्नुभएको श्रोतालाई मैले अब अहिले रेडियो स्टेसनमा यस्तरी चाहिँ हजुरले एक्कासी बोलाएर अनि गएर मलाई बोल्न पाउँदाखेरि सबभन्दा कुरो चाहिँ खुसी लागेको छ हेर्नुहोस् त्यही तरिकाले अब मेरो यो रेडियो सुन्ने सबै चाहिँ अब जनताहरूलाई जान मैले मेरो तर्फबाट हार्दिक धन्यवाद दिन चाहन्छु हजुर हुन्छ यो व्यस्त समयको बावजुद पनि तपाईँले हामीलाई समय दिनुभयो यो समय र संवादका लागि तपाईँलाई धेरै धेरै धन्यवाद धन्यवाद श्रोता आज हामीले कार्यक्रम परिवर्तनका आवाजमा रहेर परिवर्तन सम्वादमा स्थायी घर गलखुट नगरपालिका वार्ड नम्बर आठ भइहाल भने गलकुट नगरपालिका वार्ड नम्बर तिनमा फर्निचर व्यवसाय सञ्चालन गर्दै आउनुभएका लोकेन्द्र सुनासँग कुराकानी गर्यो यो कुराकानी कार्यक्रम परिवर्तनका आवाजको लागि छुट्याइएको निर्धारित समय सकिने लाग्यो तपाईँले कार्यक्रम परिवर्तनका आवाज सुन्नुभयो कार्यक्रम सुनिसकेपछि तपाईँलाई कार्यक्रम कस्तो लाग्यो कृपया सुझाव सल्लाह र प्रतिक्रिया प्रति नभुलनु होला। को टेलिफोन नंबर शून्य अड़सठी चार बारह शून्य तिरचालीस में फोन करी प्रतिक्रिया दिन सकूने समय रेडियो सुनेर सात दिन भो श्रोता तद प्रधि में रहने मित्र निराजन बगा प्रति विशेष आभार व्यक्त करते आज को श्रृंखला मशाल विज्ञपनी आज्ञा चाहूँ ज्ञान सूचना रनोरंजन को लामुदायिक रेडियो गलकुट एफ एम एक सौ दुई थोप्लो चार मेघा सुंदी नमस्कार